बजेको खबर मा बिनु आज दुई हजार सत्तरी साल वैशाख उन्नाइस गते बिहिबार मे दुई तारिक सन् दुई हजार तेह्र नेपाल सम्बद्ध एघार सय तेत्तिस जिल्लाका वैशाख कृष्ण पक्षको सप्तमिति नेताहरूको चुनावी दौडाहा बढ्यो संघीयताको मोडेल फेर्दै एकीकृत माओवादी नेपालमा चुनाव नभए सबै प्रक्रिया रोकिने बेलायती विकास राज्य भनाई वैधलाई पनि चुनावमा भाग लिन आग्रह लडाकु शिविरका कन्टेनर लैजान भारतद्वारा पत्राचार रक्षा मन्त्रालयले नेपाली सेनाको पुनः ढाँचा प्रस्ताव अघि नबढाउने अवैध हतार संकलन अभियान तराईमा प्रभावहीन पहाडमा उत्साहजनक काठमाडौँका मल होटल र कम्प्लेक्सले घर जग्गा कर तिरेनन् व्यक्तिगत रूपमा सुन्चाँदी हितो लिने अग्रवालको घरमा राजस्वको छापा हिउँचितुवा जोगाउन मनाङमा घरपालुवा पशु बिमा कार्यक्रम ग्वान्टानामौ बन्दीगृह बन्द गर्ने अमेरिकी राष्ट्रपति ओबामाको चाहना जातीय तथा रङ्गभेद बढेको स्वीकार अफगानिस्तानमा प्रमुख शान्ति वार्ताकार सहित तीनजनाको हत्या र विश्व क्रिकेट लिग डिभिजन थ्रीको तेस्रो खेलमा नेपालको जित बरमुडा भारतको मोहन बगान रेडियो र हिजोको मजदूर दिवसमा मजदुरको नाममा पार्टीहरूको कार्यक्रम भएको बढ्यो चुनावी दौडाहा पुगेका दे, छन् देशका विभिन्न भागमा नेताहरू र चुनावको विषय पत्र प्राथमिकता क्रममा प्रकाशित गरेका छन् एकीकृत माओवादी अध्यक्ष पुष्पकमल दाहालले बुधबार इटहरीमा कार्यक्रम विकासका सपना बाँडेर भोट मागिरहँदा एमाले अध्यक्ष झलनाथ खनाल झापामा हुनुहुन्थ्यो एमालेकै अर्का नेता माधव नेपाल पनि विराटनगरमै देखिनु भएको थियो संविधानसभाको निर्वाचन मिति घोषणा नभए पनि प्रमुख राजनैतिक दलहरूको चुनाव देशभर विस्तार सबै कार्यक्रममा नेताहरू भाषण मार्फत प्रतिस्पर्धी दल विरुद्ध आरोप प्रत्यारोप र सर्वसाधारणलाई आफ्ना पक्षमा पार्न प्रयासरत देखिएका छन् नेताहरू बुधबार मात्र व्यस्त भएका होइन नेपाल चार पटक आफ्नो निर्वाचन जिल्ला रौतहट पुग्नु भयो एकीकृत एक माओवादी अध्यक्ष दाहालले भारत जाने दिन समेत कार्यक्रम भ्याउनु भएको थियो त्यसअघि उहाँको दिनचर्या उस्तै थियो यो दौड़मा कांग्रेस नेता पनि पछि छैन उपसभापति रामचन्द्र राम... राम पौडेल दस दिने कार्यक्रम लिएर सुर्खेतमा हुनुहुन्छ काङ्ग्रेसकै वरिष्ठ नेता शेरबहादुर देववाको भ्रमण तालिका लामै छ सभापति कोइराला गृह जिल्ला बाँकेको कार्यक्रम अस्वस्थ भएर आराम गरिरहनु भएको छ मधेसपाती दलका अधिकांश नेता पनि चुनावी दौडाहमै देखिन्छन् नेताहरूको सक्रियता मात्र दल को चुनावी एजेंडा बिस्तारे आउन ठाकुर एकीकृत एक माओवादी अध्यक्ष पुष्प कमल दहाल प्रचंडलीस का माओवादी रोजना आह्वान कर झापा पुग्नुभएका एक नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले ए माओवादीका का कारण संविधान नबनेको जिर गर्दै आफ्नो दललाई मत दिन आग्रह गर्नुभयो अध्यक्षदेखि जोगबनीसम्मको राजमार्ग निर्माणदेखि अन्तर्राष्ट्रिय विमानस्थल हेर्दै जुट सञ्चालनसम्मको आश्वासन पनि दिनुभयो चुनावी दौडा बढेको छ नेताहरूको आश्वासन बाँड्न थालेका छन् एकीकृत माओवादी सभा मूलुक छिमेकी देश को दब एक माओवादी संघीय संरचना संबंधी पुरानों प्रस्ताव परिमाचन करी नया मोडल लिया एक नेता नेता का आगामी समिति बैठक में इस बारे सलफल होने एक ध्यक्ष पुष्प कमल दाहाल प्रचण्डको हालै सम्पन्न भारत र चीन भ्रमणका क्रममा जाति बनाउने पार्टी अवधारणा परिवर्तन गर्न दबाव परेको हो आगामी संविधान सभा निर्वाचन अघि नै संमेकी मुलुकलाई विश्वासमा लिएर अघि बढ्नु निष्कर्षमा पुगेका दाहालले चिन भारतका शीर्ष नेतासँग यस बारेमा छलफल पनि गर्नु भएको थियो संखियताको मोडल फेर्दैकृत माओवादी अन्नपूर्ण पोष्ठ दैनिकमा रेवती सापकोटाले खबर लेख्नु भएको छ मन्त्री एलएन डंकनले चुनाव नभए सबै प्रक्रिया रोकिन्छ नेपालमा भनेर प्रतिक्रिया दिनुभएको छ नेपालको भरपर्दो पारम्परिक मित्र संयुक्त अधिराज्य बेलायतप्रति नेपाली समाजमा सम्मानजनक र सद्भावपूर्ण स्थान छ बेलायत सरकारले नेपालको राजनैतिक सामाजिक र आर्थिक विकासका क्षेत्रमा महत्वपूर्ण सहयोग पनि गर्दै आएको छ दोस्रो संविधानसभा निर्वाचनका लागि प्रधान नेतृत्वमा सरकार गठनपछि आइतबार नेपाल भ्रमणमा आउनु थियो एलएन डंकन उहाँले शखुवा सभामा पुल उद्घाटन गर्नुभयो नेपाली राजनैतिज्ञहरूसँग पनि लफल गर्नुभयो उहाँले भ्रमणको सुरुमा नेकपा माओवादी अध्यक्ष मोहन वैद्यसँग विचार विमर्श गर्नुभएको थियो अनि बुधबार बिहान एकीकृत एक एक एक माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग राजनैतिक स्थितिबारे भेटवार्ता पनि गर्नु भएको थियो नेपालको राजनीति र विकासमा केन्द्रित भएर उहाँको अभिव्यक्ति आएको छ वैद्यजीहरूले चुनावमा भाग लिएकै राम्रो उहाँले भन्नुभएको छ संविधान नभएकै कारण गत वर्ष दाताले दिएको पैसा नेपालले खर्च गर्न नै सकेन बेलायतका विकास राज्य एलन डङ्गनको प्रतिक्रिया छ प्रक्रिया अगाडि नै बढ्छ पछाडि जाँदैन गरीब जनताले सुख पाउन् भन्नेमा सबै सहमत छन् तर समस्या कहाँ छ मैले बुझ्न सकेको छैन डङ्कनको प्रतिक्रिया छ चुनाव नभए चाहिँ सबै प्रक्रिया रोकिन्छ उहाँले भन्नुभयो आजको नागरिक दैनिकले काशित गरेको छ माओवादी लडाकु शिविरमा हतियार थन्काउन प्रयोग गरिएका कन्टेनर शिविरबाटै उठाएर लैजान भारतले नेपाल सरकारसँग अनुमति मागेको छ भारतीय दूतावासले गत मार्च बाह्रमा परराष्ट्र मन्त्रालयलाई ले पत्र लेखी नेपाली सेना र सशस्त्र प्रहरी नियन्त्रणमा रहेका शिविरमा पूर्व निरीक्षण गर्न र त्यसपछि कन्टेनर भारततिर लैजान अनुमतिका लागि अनुरोध गरेको हो माओवादी शान्ति प्रक्रियामा आइसकेपछि हतियार थन्काउन सरकारको अनुरोधमा भारतले सन् दुई हजार छदेखि अठाइसवटा कन्टेनर उपलब्ध गराएको थियो कलकत्ता बन्दारगमा रहेका ती कन्टेनर हिमालयन टर्मिनल प्रालीबाट भारतीय शर्तमा रक्सोल हुँदै नेपाल ल्याइएका थिए कन्टेनर भारत सरकारले नै रक्सोलबाट ल्याइदिएको थियो रक्सोलसम्म ल्याइदिएको थियो भने त्यहाँबाट विभिन्न शिविरसम्म नेपाल सरकारले पुर्याएको थियो तर अब भारतले कन्टेनर लैजान खोजिरहेको छ आजकै अन्नपूर्ण पोस्ट दैनिकमा चुडामणि भट्टराईले खबर लेख्नु भएको छ सैनिक मुख्यालय जङ्गी अड्डाले पटक पटक ताकेता गरे पनि रक्षा मन्त्रालयले सेनाको भएको छ प्रधान सेनापति गौरव शमशेर जबराले मंगिरको अन्तिम साता नयाँ विभाग गठन सहित आफू मातहतका रथी उपरथी र सहायक रथी दर्जाले नेतृत्व गर्ने विभिन्न निकाय तथा विभागको पुनःाँचा प्रस्ताव रक्षा मन्त्रालयमा पठाउनु भएको थियो त्यसता सैनिक मुख्यालयले पटक पटक ताकेता गरे पनि रक्षा मन्त्रालयले संगठन तथा वैज्ञानिक पद्धति सर्वेक्षण बिना हचुआका भरमा अघि भन्दै पुनःाँचा प्रस्ताव थन्क्याएको हो प्रधान सेनापति जबराले पूर्ववर्ती बाबुराम भट्टुराई नेतृत्वकै पालामा पुन ढाँचा प्रस्तावमाथि निर्णय गरिदिन मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीलाई पनि आग्रह गर्नुभएको थियो सैनिक जनसम्पर्क निर्देशनालयको वैशाख नौको विज्ञप्तिमा प्रधान सेनापति जबरालाई उद्ध गर्दै सेनाको समयानुकूल परिमार्जन र आधुनिकीकरणका लागि पुनः ढाँचा पुनः सन्तुलन र पुनः संरचना आवश्यक रहेको उल्लेख गरिएको छ सरोज राज अधिकारी सरकारले शुरू गरेको अवैध भएको छ को बलमा दिनै पछि हत्याएम सारा अपराधिक क्रियाकलाप हुने तराईमा अवैध हतियार बुझाउनका लागि सूचना जारी गरे पनि त्यसले खासै प्रभाव पार्न सकेन तराईमा पहाडी जिल्लाको तुलनामा निकै न्यून हतियार संकलन भएपछि सरकारी अभियान असफल सिद्ध चाहिँ भएको छ रूपन्देही नवलपरासी र कपिलवस्तु जिल्लामा पहाडी जिल्लाको तुलनामा निकै कम अवैध हतियार संकलन भएका छन् तराईका यी तीन जिल्ला हतियारका बलमा हुने हत्या हिंसा तथा लुटपाटका बढी घटना हुने जिल्लामा पर्छन् आजको राजधानी दैनिकमा विक्रम खड्काले बुटौलबाट खबर लेख्नु भएको छ करोडौं लगानीमा बनेका राजधानीका अधिकांश व्यावसायिक भवनले घर कर नतिरेपछि महानगरपालिकाले कारवाही थालेको छ पटक पटक ताकेता गर्दा पनि कर तिर्न अटेरी गरेपछि महानगरले कारवाही थालेको हो ठुला होटल रेडियोसन शंकर एभरेस्टद्वारिका र व्यावसायिक भवनहरू काठमाण्डु मल आर्बी कम्प्लेक्स पुतली सड़कस्थित शेयर मार्केट लगायत कार्यवाहीमा पर्ने महानगरका राजस्व महाशाखा प्रमुख राज्य प्रकाश जानकारी दिनुभएको छ वहाँका अनुसार यी संस्थाले सञ्चालनमा आएदेखि अहिलेसम्मका घर जग्गा कर नै तिरेका छैनन् घर जग्गा भोगचालन गरे बापत महानगरमा बुझाउनुपर्ने करमा दस लाखसम्म छुट्छ भने सोभन्दा माथि सम्पत्ति अनुसार मूल्याङ्कन गरेर महानगरले नै दर तोक्ने व्यवस्था गरिएको छ काठमाडौँ मल आर्बी कम्प्लेक्स शेयर मोरंग का ऋण दिनेहावीर अग्रवाल परिवार को घर में आंतरिक राजस्व कार्यालय को धितो राख लगानी अग्रवाल परिवार ने कर नशंका में बुधवार छापा मार्के आंतरिक राजस्व कार्यालय का प्रमुख गोपाल कोईराला परिवारलाई कार्यालयले तिन दिनभित्र अन्नपूर्ण पोस्ट, पोस्ट दैनिकमा खबर प्रकाशित छ यसैबीच व्यवसायले कालो बजारी गरेकाले लगनको बेला बजारमा सुनको अभाव देखिएको छ अन्तर्राष्ट्रिय बजारमा भाउ घटना साथ बजार अनुगमनको विरोधमा पसल बन्द गरी सडकमा उत्रिएका सुन चाँदी व्यवसायीले आन्दोलन फिर्ता लिए पनि उपभोक्ताले सुन पाउन सकेका छैनन् पर्याप्त सुन नदिएकाले अभाव भएको हो तोलाको छप्पन्न हजार रुपियाँमा किनेका व्यवसायीले अहिले सस्तोमा बेच्न नचाहेर कृत्रिम अभाव सिर्जना भइरहेको छैनिकमा खबर लेख्नु भएको छ गराउन संरक्षणमा सघाउ पुगोस् भन्ने उद्देश्यले अभियान सुरु गरिएको हो जिल्लाको माथिल्लो भेकका सबै गाउँ र तल्लो क्षेत्रको थोचे गाउँमा सञ्चालित अभियानले हिउँ चितुवा संरक्षणमा सहयोग पुगेको छ भेडा बाख्रा याग चौरी लगायतका हिउँ चितुवाले खाना थाले लगायत हिउँ चितुवाले खाना थालेपछि बढेको द्वन्द्व न्यूनीकरण गर्न र हातस्वरूप बिमाको व्यवस्था गरिएको हो आजको कान्तिपुर दैनिकमा शिव शर्माले खबर लेख्नु भएको छ सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा भारतमा हुने नेताहरूको भ्रमण र शैक्षिक विकासमा सहकार्य र हाम्रो मान्यता के हो भन्दाखेरि जाँदाखेरि कम्तीमा शिक्षाका बारेमा चासो लियो भने यसले चाहिँ नेपालले फाइदै लिन्छ भन्ने नै हाम्रो र हुम्लामा पहिलो पटक बालबालिकाका लागि योजना बन्दै कतारका राजदूत शर्मालाई फिर्ता गर्न कतारमा रहेका सङ्गठनहरूद्वारा एकीकृत माओवादीलाई सिफारिस लगायत खबर बाँकी नै छन् साझा खबर सुन्दै गर्नुहोला मन जितले भने झन् चितवन जिल्लामा त पुरा सरसफाइ अभियान सञ्चालन भइरहेको छ नि यो पूर्ण सरसफाइ अभियान भनेको के हो र ल सुन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 जनहित का लागी, जिल्ला खाने पानी सर सफाई तथा स्वच्छता समन्वय समिति चित्तवन रेडियो अर्पण एक सौ चार थोप्लो पांच मेगाक्त अभियान होर मैला रोग रेडियो अर्पण एक सौ चार थोप्लो पांच पाई अहिले सिआइएनको साझा खबर सुन्दै हुनुहुन्छ खोटाङ खाल्यका नागरिक मादक पदार्थ रोकथामका लागि सचेत बन्दै बन्दैछन् अनि विभिन्न बाह्र देशका प्रवासी नेपालीहरूको संयुक्त लगानीमा नेपालमा कम्पनी खुलेको छ एस्तै थप खबरसहित गोविन्द खड्का हुम्ला जिल्लामा भएका बाल बालिकाका लागि वार्षिक बाल लगानी योजना बनाउन थालिएको छ जिल्लाका झण्डै उन्नाइस बालबालिकाका लागि घर परिवारदेखि स्थानीय निकाय हुँदै हरेक क्षेत्रमा स्पष्ट बाल, बाल, का का बाल लगानी गर्ने क्षेत्रको निर्धारण गर्न लागि बाल अधिकृत कुङ गास टुप लामाले जानकारी दिनुभयो जिल्लाका बाल क्लब बाल बालिकाको क्षेत्रमा काम गर्ने सरकारी तथा गैर सरकारी निकाय स्थानीय निकाय सञ्चार माध्यमको सहभागितामा योजना तयार हुन लागेको रेडियो कर्णाली हुम्लाबाट खबर प्राप्त भएको छ भवनको अभावमा खोटानका खोटाङका दुई विद्यालयले एउटै कोठामा दुईवटा कक्षा सञ्चालन गर्दै आएका छन् भवन र कक्षा कोठाको अभावमा बाप्लुखा एक स्थित महेन्द्रद्वय र लिप्ची राप्च को लक्ष्मी मवीली दुईवटा कक्षा का विद्यार्थी एवटे कक्षा में राखे पढ़ा दुबई विद्यालय में कक्षा दुई रीन का विद्यार्थी एवटे कोठा में राखर पढ़ाइंद आये सबा कम विद्यार्थी सख्या कक्षाई समेटर एवं कक्षा में राखी को महेन्द्र द्वे मवी बाल बाप बापलुखा का प्रधानाध्यापक खड़कबहादुर खड़का को भनाई उत्तृद्ध करते रूप को रेडियो खोटांग खबर पठाई मादक पदार्थको बढ्दो प्रयोगलाई नियन्त्रण गर्न खोटाङको मालेका नागरिक सचेतना केन्द्रले गाउँमा जाडरक्सी बेचबिखन तथा सेवनमा प्रतिबन्ध लगाएको छ थप जानकारीसहित रूपाकोट रेडियो खोटाङका केदार मगर आपनों मदिरा रह क्षेत्र बनाने उदेश्य सहित सरस्वती नागरिक के सचेतना केन्द्र खा जाड़ रक्सी बेचविकाड़ रक्स को अधिक प्रयोगगत तथा सामाजिक रूप में हने हानी नक्सानी सब को बचाव करते गांव में कुल तथा दुर्वेशन पदार्थ बिक्री वितरण तथा सेवन में प्रतिबंध लगाइए परिचालक देविका बस्नेत जानकारी द्व गांव खुलेआम बिक्री वितरण होने जाड़ रक्सी कारण समाज में झगड़ा हो फैल रोकथाम गांव में मदद पदार्थ निषेध अभियान थाली नागरिक सचेतना केन्द्र मदिरा बिक्री वितरण तथा सेवन करने कड़ा कारवाई करने तैयारी परिचालक बस्नेत को, को भनाई स्थानीय शासन तथा सामुदायिक वििकासक्रम एलजीसी अंतर्गत गठन भाई सचेतना केन्द्र वा नागरिक मंच को मदिरा निषेध अभियान था केदार मगर सीआईएन रूपकोट रेडियो खोटांग इसकी प्रसारित हुलाचार में रेडियो कैलाश ने खबर पठाईगारी विभिन्न बाहर देश में कार्यरत आप्रवासी कामदार ले एक करोड़ रूपयाक लगानी में कंपनी खोले कंपनी ने शुरूआत को चरण में करीब चालीस लाख रूपयां खर्चे होटल तथा रेस्टुरे संचालन संयुक्त अरब इमिरेट्स कतार साउदी अरब बहराइन मलेसिया इजरायल कोरिया बेलायत ईराक डेनमर्क जापान रही है फर्कि का कामदार मिलकर प्रो, प्रोग्रेसिव नेपाल इन्वेस्टमेंट ग्रुप खोलेपुर एकीकृत नेकपा माओवादी जिल्ला संगठनले कूटनीतिक अज्ञानता र कार्यक्षमताका विषयलाई लिएर चौतर्फी रूपमा आलोचना खेपिरहनु भएकी कतारका लागि नेपालकी राजदूत डाक्टर मायाकुमारी शर्मालाई फिर्ता गर्न केन्द्रीय कार्यालयलाई सिफारिस गरेका छन् एकीकृत नेकपा माओवादीको अन्तर्राष्ट्रिय ब्युरो अन्तर्गत रहेको कतार संगठनले राजदूतको क्रियाकलाप व्यवहार श्रम मैत्री नभएको र कामदारको दलाली गरे ठगी गर्नेहरूसँग नजिकको सम्बन्ध राखेको भन्दै फिर्ता गर्न पत्र पठाएका छन् आजका पत्र छापेका त्यसै गरी साउदी अरब भारत नेपालमा सवारी साधन चलाएका अनुभवी र सिपारू ड्राइभरहरूलाई कतारमा भने हेल्पर खलासी र साबेल उठाउने काममा लगाइएको छ कतारमा हेभी ड्राइभरमा आएका तीस नेपाली म्यान कम्पनीसँग गरेको सम्झौताअनुसार काम नपाउँदा तनावमा छन् उनीहरूले काठमाडौँमा बालाजु अल सहेली म्यान आएको बताएका छन् दोहामा सम्झौता विपरीत काम लगाइएको पाइयो कान्तिपुर दैनिकमै होम कार्कीले खबर लेख्नु भएको छ अब विदेशका खबर अमेरिकी राष्ट्रपति बाराक ओबामाले क्युबाको ग्वन्टे नामको बेमा रहेको अमेरिकी जेललाई बन्द गर्ने चाहना व्यक्त गर्नुभएको छ उक्त जेलमा कैदी बन्दीको भोक हडताल जारी रहेका बेला ओबामाले नयाँ तरिकाले जेल बन्द गर्ने कोसिस रहेको पनि जानकारी दिनुभएको छ त्यसै गरी अमेरिकी राष्ट्रपति ओबामाले गत दशकमा दक्षिण एसियाली मुलुकमा विशेष गरी हिन्दू मुसलमान तथा सिखमाथि उनीहरूको छालाको रंग वा धार्मिक अवस्थाका आधारमा संवेदनहीन घिणा अपराध बढेको स्वीकार गर्नुभएको छ जातीय तथा रङ्गभेद बढेको ओबामाको स्वीकारोक्ति छ अफगानिस्तानको दक्षिणी हेलमान प्रान्तको केन्द्र लस्कर गाहमा तालिबान लडाकुले आक्रमण गर्दा प्रमुख शान्ति वार्ताकार मालिम शाह बाली सहित तीन व्यक्तिको हत्या भएको छ उच्च स्तरीय शान्ति परिषदका मोहम्मद दाऊद फरहाङले विद्रोही समूहले बालीको गाडीमा आक्रमण गरी उनीहरूसहित दुई प्रहरीको पनि हत्या गरेको बताएको छ आजका पत्र पत्रिकाहरूले खबर छापेकान् भेनेजुली चुनाव पछिको तनाव मंगलबार त्यहाँको राष्ट्रिय सभामा छताछुल्ल पोखिएको छ विपक्षी र सत्तापक्षी सांसद बीच संसदमा हात हालहाल हुँदा सत्र जना सांसद सहित बाइसजना घाइते भएका छन् सं, संसदमा भएको मुक्का मुक्कीमा एक सांसदको आँखामा समेत गहिरो चोट लागेको छ विश्व क्रिकेट लिग डिभिजन तीनको तेस्रो खेलमा नेपालले जित हासिल गरेको छ गैराती भएको तेस्रो खेलमा नेपालले आयोजक बर्मुडालाई पराजित गरेको छ कप्तान पारस खड्काको अलराउन्ड प्रदर्शनले नेपालले बर्मुडालाई आठ विकेटले हराएको हो टसित पहिले ब्याटिङ गरेको बर्मुडाले नेपाललाई एक रनको झिनो लक्ष्य दिएको थियो नेपालले एघार ओभर दुई बलमा नै जम्मा दुई विकेट गुमाएर लक्ष्य भेटाएको थियो कप्तान पारस खड्का एक्लैले बर्मुडाको चार विकेट लिएका थिए आज नेपालले ओमानसँग प्रतिस्पर्धा गर्नेछ र भारतको चर्चित क्लब मोहन बगान विरुद्धको मैत्री खेलमा थ्री स्टार क्लब विजय भएको छ दशरथंगशालामा हिजो भएको खेलमा लीग च्याम्पियन थ्री स्टारले मोहन बगानलाई दुई एक गोल लेखराएको थियो खेलको शुरूआतमा नै आकर्षक प्रदर्शन गरेको थ्री स्टारले दुवै गोल दोस्रो हाफमा गरेको थियो गोविन्द खड्का तपाईँ सामुदायिक सूचना नेटवर्क ले राजधानी काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ भारतमा नेपाली नेताहरूको भ्रमण भइ नै रहन्छ तर शैक्षिक विकासमा सहकार्य हुन सकेको छैन रेडियो रिपोर्ट अरू खबर तस्विर र कार्टुन पनि बाँकी नै छन् साझा खबर सुन्दै गर्नुहोला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 नर्थ पोइन्ट एकाडेमी प्राचार्य एवं विद्यालय परिवार पिठुवा तिन्चितवन छोटो समयमा नै उच्च ख्याति कमाउन सफल एस नर्थ पोइन्ट एकाडेमीको यही शैक्षिक सत्र दुई हजार सत्तरी सालमा सम्पूर्ण कक्षाहरूमा सीमित सिटमा भर्ना खोलेको सहर्ष जानकारी गराउन चाहन्छौँ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 लागि कोटामा छवीको व्यवस्था भएको नर्थ पॉइंट एकाडेमी पिठुवा छपन्न पाँच बैसठी छ सय एघार शून्य छपन्न बैसठी छ सय एघार रेडियो अर्पण एक सय चार थुप्लो पाँच मेगा हट साझा खबरमा अब नेपाल भारत मैत्री सम्बन्ध र शिक्षाको विकास नेपाल र भारतबीच सांस्कृतिक धार्मिक र सामाजिक सम्बन्ध लामो समयदेखि चल्दै आएको छ नेपालको राजनीतिक र आर्थिक विकासका लागि भारतसँगको सम्झौ सम्बन्ध विस्तार गर्ने भनेर नेपालका प्रधानमन्त्री तथा राजनैतिक दलका नेताहरू बेला भारत पुग्ने गर्छन् तर उनीहरूले शिक्षाको विकासमा भारतसँगको सहकार्यलाई प्राथमिकता दिन सकेका छैनन् दीपक आचार्यको रिपोर्ट एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाल प्रचण्डले भारत भ्रमणबाट फर्किँदा नेपालको राजनैतिक स्थिरता र आर्थिक समृद्धिका लागि भारतलाई सहयोग गर्न आग्रह गरेको बताउनुभयो प्रचण्डको जस्तै अन्य दलका नेता तथा प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा पनि राजनैतिक र रा आर्थिक विषय नै प्रमुख मुद्दाका रूपमा उठ्ने गरेका छन् तर आर्थिक समृद्धिका लागि आवश्यक शिक्षाको विकासका लागि शिक्षाको विकासका लागि दुई देशबीचको सहकार्यका बारेमा नेताहरूको ध्यान जान सकेन भन्नुहुन्छ नेपाल भारत मानव विकास एवं मैत्री संघका शिक्षा प्रभाग संयोजक सुरेन्द्र थापा भारतले शिक्षाको क्षेत्रमा कसरी विकास गरेको छ र नेपालले कसरी लगिराखेको भारतले शिक्षाको कुन कुन क्षेत्रमा कसरी विकास गर्दैछ त्यसपछि त्यो कुरालाई हामीले नेपालमा प्रयोग किन गर्न सक्ने र हाम्रो मान्यता के हो भन्दाखेरि डेलिगेसन जाँदा भिजिट गर्दाखेरि कम्तीमा शिक्षाको बारेमा चासो लियो भने यसले चाहिँ नेपालले फाइदै लिन्छ भन्ने नै हाम्रो विश्वविद्यालय र विद्यालयहरू नखुल्दा नेपालीले औपचारिक अध्ययनका लागि भारतमै जानु ने थियो वर्षे पच्चीस हजार भा बड़ी उच्च शिक्षा का लागी भारत जाने गरेको रहेको रह भारत पढ्न जानका लागि भिसा पनि नचाहिने र नो अब्जेक्सन लेटर पनि लिनु नपर्ने भएकाले पनि सही तथ्याङ्क भने शिक्षा मन्त्रालयले पनि राख्न सकेको छैन घरबाटै सीमा पारी गएर शिक्षा लिनेहरूको संख्या पनि धेरै छ शैक्षिक विकासका लागि दुई देशबीच रहेको सहकार्यलाई राज्य स्तरबाटै बलियो बनाउनुपर्ने काङ्ग्रेस नेता तीर्थमान डङ्गोलको सुझाव छ आदिम काल आदिमकालदेखि पातलिपुत्र पटनाको नालन्दा विश्वविद्यालयदेखि चाहिँ नि नेपालको चाहिँ सम्बन्ध रहेको छ र यसलाई चाहिँ अझ सुदृढ र रा, राम्रो चाहिँ बनाउनु पर्छ गौतम अशोक अकबर ने प्रेम के फूल खिलाई नेपालका विभिन्न क्षेत्रमा स्कुल कलेजको भौतिक पूर्वाधार निर्माण गर्न भारतीय दूतावासले सहयोग गरिरहेको छ शिक्षा मन्त्रालयका प्रवक्ता महाश्रम शर्मा भारतसँग शिक्षा क्षेत्रमा रहेको सहकार्यलाई अझ बढाउन सरकारले कोसिस गरिरहेको बताउनुहुन्छ भारतमा कुन किसिमका विषयहरू अध्ययन हुन्छन् ती विषयहरू र नेपालको कुराहरूलाई एकदमै नजिकबाट चाहिँ नेपाल र भारत हामीले चाहिँ नेपालको शैक्षिक कुराहरूलाई विद्यालयको व्यवस्थापनका कुराहरू त्यसपछि अरू चाहिँ पाठ्यक्रमका कुराहरू युनिभर्सिटीमा भएका चाहिँ विषयहरू यी सम्पूर्ण कुराहरू भारतका विभिन्न सेक्टरसँग विभिन्न प्रान्तहरूमा के छ भनेर त्यो अनुभव पनि हामीले चाहिँ हासिल गर्ने गरेका छौँ त्यसैले यो त एकदमै नेपाल र भारतको शैक्षिक सम्बन्ध एकदम सौहार्द्रपूर्ण आवश्यक सरकारले सबै नेपालमै अध्यापन गराउने व्यवस्था गर्न सकेको छैन त्यसैले पनि विद्यार्थी भारतमा निर्भर हुनु पर्ने अवस्था छ भारतसँगको सहकारी र सम्बन्ध विस्तारका लागि हुने छलफलमा नेपालमै गुणस्तरीय शिक्षा उपलब्ध गराउने विषयमा पनि नेताहरूले प्राथमिकता दिनु पर्दछ हा नेपाल नेपाली उडान रद्द भएका छन् पाँच दिनकै भुटौलमा घर भत्काएको आरोपमा प्रहरीले दसजनालाई पक्राउ गरेको छ नेपाली सेनाले सैनिक कल्याणकारी कोषको दुई अर्ब रुपियाँ भन्दा बढी रकम लगानी गरी औषधि उद्योग सञ्चालनको तयारी गरेको छ व्यवस्थापन पक्षले आन्दोलनमा उत्रिएका बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर चिकित्सकका जायज मागला पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि एक सातादेखि आन्दोलनरत प्रतिष्ठानका जुनियर चिकित्सक बिहिबारदेखि काममा फर्कने भएका छन् उनीहरू आजदेखि काममा फर्किँदैछन् कैलालीको लम्कीमा कार्यरत तीनजना पत्रकार समाचार छापेको विषयलाई लिएर असुरक्षित भए विस्थापित हुनु परेको पत्रकार महासङ्घ कैलालीले जनाएको छ पछिल्लो दशक नेपाली घरेलु फुटबलमा वर्चस्वपूर्ण खेल प्रदर्शन गर्ने केही खेलाडी एक सुरेन्द्र तामाङले हिजो अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएका छन् अमेरिकाले डाइवर्सिटी भिसा कार्यक्रम 2014 अर्थात चौध अर्थात् नतिजा बुधबार साँझ सार्वजनिक गरेको छ अब आजका पत्र पत्रिकामा छापिएको मध्ये तस्विरको पालो कान्तिपुर दैनिकले अघिल्लो पन्नामा तस्विर छापेको छ यो तस्विरमा तिनजना पूर्व प्रधानमन्त्रीहरू उस्तै छ उनीहरूको चाल लगाएको प्यान्ट पनि उस्तै छ सर्ट पनि झन्डै झन्डै उस्तै छ र उनीहरूले हाफ कोट लगाएका छन् आधा कोट त्यो पनि उस्तै छ तर बिचका एकजनाले टोपी लगाएका छन् दुईजनाको टाउको कपाल पनि उस्तै छ हामी साथसाथ नमस्कार आदरी श्रोता दलहर चुनाव लगे चुनावी रौनक